रेडियो सगरमाता सुनेर बसि संपूर्ण में मैं साथी नारायणी खड़का को यानों स्वागत अनी नमस्ते रेडियो सगरमाथ और शैली थिएटर संयुक्त प्रस्तुति रेडियो नाटक चौ बाटो को आज बीसों भाग हो चौबाटोलाई बिसौँ भागमा आइपुग्दासम्म माया गरिदिनु भएकोमा साथै सल्लाह सुझाव दिएर अझै राम्रो गर्ने प्रेरणा दिनुभएकोमा सबैजनालाई हामी चौबाटो परिवार धेरै धन्यवाद दिन चाहन्छौँ र आगामी दिनहरूमा पनि यस्तै माया सल्लाह र सुझावको आशा राख्छौँ बिसौँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो एकचोटि सुनौँ है त उन्नाइसौँ भाग सारा र वर्षाको भलाकुसारीबाट सुरु हुन्छ सारा मन लगाएर पढ्न थालेकी छि उसको एसएलसी नजिकै आउँदैछ वर्षाले सिन्धुपाल्चोकोदेखि कोसेलीलाई को दिएको घिउ सिधा मन पराउँछिन् कुरै कुरामा अब सारालाई जाँच नसक्युन्जेल राति पनि उतै राखेर रा पढाउन आग्रह गर्छिन् उता वर्षाको क्रसको खबर सुनेदेखि राम्ररी सुत्न नसकेको मिलनले जाँच बिगार्छ अमनसित मनको दुखेचो पुखिरहँदा वर्षाको लगातार कलले दुवैजना डराउँछन् को को अमन को बाइक बाइकमा बसेर जाँदै गर्दा उसले देखेर फोन गरे कि त होइन भन्ने मिलनको डर साँचो होला त सुनौ बिसौँ अंक ओ अमन परसाले फेरि फोन गरे त यहाँ उठाएन त उसो भए त्रो फोन गराएको रहेछ देखेर त गरे कि होइन होइन होला देखाएको छैन होला ल ल म साइड लगाउँछु ल अनि किन गरायो गरे गरे, गरे कि त्यसले उठान त थाहा था भइहाल्छ था नि नै म त उठाउनु न कस्तो तोरी रहेछ खैले म आफै उठाएर बोल्छु अमन स्पिकर लगा ल फोन उठाउनु पर्छ भने थाहा छैन कसरी गर्छ कि मैले फोन यहाँमा तिम्रो कलेजको गेटमा सुखुर्का आयो होला त हाई वर्षा को हो म अमन हो क्या चिनेन हौ ए अमन के छ मिलन खै त हेर न त्यसले हिजो मेरो घरमा फोन बिर्सेर गएछ साइलेन्स रहेछ भने मलाई त थाहै भएन सरी ल ए म त कस्तो हाततिर यत्तिकै के काम छ भनेर उठेर हिँडेको मान्छे फोन पनि उठाउँदैन मेसेज नि रिप्लाई गर्दैन अँ त्यही त हेर न साइलेन्ट रहेछ भने सा अघि मात्र थाहा पाएको मैले त ए भइहाल्यो त्यसो भए तिमी कलेज होइन होइन होइन बाटोमा छु म त ए मलाई जसरी फोन गर्ने भनिदिऊ ल भेटेपछि हुन्छ अहिले म उसैकै घर जानु लगाएको ल ला ल ल हुन्छ ल थ्याङ्क था। यू ओके बाई बाई सुन्नुहोस् नि अब घर जानु बित्तिकै फोन गरौँ यसलाई सो so, किन ढिला आइसे नि आज सुनाव लागिरहेछ नि त मलाई आजकल ए हजुर नै उठिसकेको होइन अर्कै दाइ हो हामीले हेल्प गरेको नि भोट माग्दै हिँड्सिन्छ हो हजुर <laughs> परेन त कसरी मागिसिन्छ देखाइसक्यो नि एकपल्ट अँ म त्यही गर्न आएको नि नमस्ते दाजुभाइ दिदीबहिनी हो मेरो नाम वर्षा मलाई भोट दिनुहोस् म नेपाललाई स्वर्ग बनाइदिन्छु हो <laughs> विद्यार्थी <laughs> सङ्गठनले देश बनाउने होइन पागल कलेज बनाउने हो कलेज प्रशासनसँग मिलेर विद्यार्थीको हकितको लागि काम गर्ने खै किताबले यता आज दुई घन्टा पढौँ है अब त्यो ते बाँकी तिनवटा च्याप्टर छिटो छिटो भ्याएर इक्जाम दिइहाल्नुपर्छ साइन्सको मुडै छैन तिमीलाई पढ्ने मुड भएको कहिले होला है सारा र तिम्रो त मिथ लाग्दै हुन्छ कि बरु सारा ताजकल पढ्न थालिहाल्छु हजुरलाई चुनाव लगाइरहेछ मलाई भ्यालेन्टाइन डे लगाइरहेछ नि त प्रेक्षा र मेरो डिनर प्लान छ क्या आज अनि नाइट सो क्याच गर्नुपर्छ भोलि तिन घन्टा पर्ने नि हुन् न ए मिलापत्र भइसक्यो फेरि तिमीहरूको चटक पनि राम्ररी बोलेको त छैन नि थाहा छ कति पछि बाहिर जान लाग्यो नि हामी आज चुनाव लागेपछि म बिजी हुन्छु भनेर हो ल ल ठिकै छ नि त मेरो गिफ्ट दियो त छैन दिनु पर्दैन त यत्रो दिन, दिन भइसक्यो मैले नदी नदिउन्न जस्तो छ नै मै दिन्छु खै ल्याउ त बरु म एउटा सानो नोट लेखिदिन्छु खै किताब त कहाँ पो छ पछि लेख्छु के पढौँ मैले हे ल्याउँ न अहिले नै सम्झेको बेला बिर्सिदिन्छु कि फेरि पछि कता छ कता के ऊ ऱ ऱ्यापिङ पेपर त त्यही छ ऊ मैले भेट्टाइहालेँ अवे कसले च्याएको यो किताब यसरी हेर कसरी को कोतरेको कसले गरेको यस्तो लक्ष्मी दिदीको छोराले होला कस्तो बदमास बच्चा होला ढोका लाएर हिँड्नु पर्दैन त अनि तिमी झन् प्रेक्षाले मन नपराउली भनेर कति सोचेर किनेको किताब हे छोडिदिसो कि म फेरि किनेर दिन्छु त्यसलाई यही किताब क्ष्मी दिदीको छोरा कतिमा पढ्छ मेरै गिफ्टसँग रिस पाउनुपर्ने क्या त्यस्तो Actually, it's about you. What? What about me? I'm sorry, I don't know what to say. No, you have to. What's going on Awe? Tell me. She doesn't like you much. That's okay. I don't have a problem with that. <inaudible> <inaudible> I don't have a problem with that. No, I don't have a problem. I don't have a problem with that. What's your problem with that? She is very positive. हजुरले मलाई पढाएकै मन परिरहेको छैन त्यसलाई कति भनिसकेँ युआर लाइक माई सिस्टर बुझ्ने नै होइन आइएम सिस्टर मैले त इभन हजुरको बोय फ्रेन्ड छ भनेर पनि ढाडिदिएको अब के गर्नु त केही न केही त भन्नै पर्यो सब डिटेल्स मागेँ नि भन्दै मैले त नरिसाइसे ल त्यति नभनिन्जेल पत्याउँदै पत्याएन अनि खुब राम्रो गरेछ अनि किताब चाहिँ कतिखेर हजुरले उसलाई कति मन पराइसिन्छ गिफ्ट पनि लगाइदिस्याछ भनेर दिएको अनि <laughs> कस्तो राम्रो हो अनि मलाई देखाउन राखेको त्यहाँ चाहिँ होइन दिउँसो नआउने भनेर फोन गरिस नि त हजुरले अनि आज आइसिन्न होला भनेर नि अनि मेरो बोय फ्रेन्ड छ भन्ने भनेपछि चाहिँ कुरा मिलेको हल्का अझै हल्का पो अँ oh, अर्को कन्डिसन पनि छ नि त्यो चाहिँ अबदेखि हजुरलाई बाइकमा राखेर <laughs> हिँड्न बिहान हजुर हाँस्दिने क्या अनि के गर्ने त मोस्ट लभिङ्स मी मुभी हेर्ने प्लान बनाएर आएको बेला आफ्नो बोय फ्रेन्ड अर्कै केटीलाई बाइकमा राखेर हिँडेपछि जसलाई पनि रिस उठिहाल्छ नि दिदी भन्नुहोस् कि बहिनी कस्तो बुझ्ने बोय फ्रेन्ड हो तिमी होइन त हजुर भन्छ न ए हजुरलाई really? <laughs> oh, no, <laughs> त पार ना? के थाहा र बोयफ्रेन्डै नभएको मान्छे अहिले त्यस्तो भन्ने होइन है एटलिस्ट क्रस नाट रिली किन भन्यो होला निज द्याट लाइड पढ्नु पर्दैन नाइ भन्छ वर्षादी के गरेर पम्प्लेटहरू भनेर भोलि हाम्रो ऱ्याली छ क्या एउटा कुरा भनौँ के कुरा मलाई नि मलाई के दिनेश मामाले भ्यालेन्टाइन डेको लागि गिफ्ट पठाइदिसिया छ अरे के सारा, राति नप्रिप्रिएट्स हुने हुन्छ दाजु तिमीले भर्खर भनेको सेन्टेन्स अब देखि मामा मामा भन्ने बानी लाग्यो उहाँ पनि नबन भनिसकिन्छ आउँदै आउँदैन कि बिर्स्या बिर्से गर्छु प्रभु अब त्यसमा सुरु नभइसु न फेरि मलाई कसै लिने थाहा छैन कि अनि हजुर ल्याइदिसो ल यहाँ मलाई नभन झ्याउ लाग्छ मलाई यस्तो काम गर्न प्लिज के दुई अरू कसलाई भन्ने भन्नु त यो कुरा थाहा भएको अरू को छ र हजुर त हो नि प्लिज दुई कहाँ जानुपर्ने हो होइन कुरियरबाट हो अरे कुरियरबाट त घरमै आइपुग्छ त कहाँ जानु पर्यो र लिन नाइ घरको एड्रेसमा ना नपठाउनु भनेको छु क्या मैले मम्मीले थाहा पाइसिन्न भन्यो हजुर पनि अनि कुन एड्रेसमा पठाएको त हजुरको नेम एन्ड नम्बर राख्न भनिदिएको छु मैले त गाली नगर्से ल अस्ति हजुर सिन्धुपाल चाहिँ गएको बेला भन्छ अनि हजुरलाई सोध्न फोन गरेको त हो नि मैले अब हजुरले मरिगई उठाइसिएन बाहना तिम्रा होइन के दुई गाली गरे पनि माया गरे पनि हजुर नै त मेरो अँ त्यसो भनेपछि दिदी मक्ख परिहाल्छु होइन अनि म त पढी पनि रहेको छु नि त हजुरलाई मक्ख पार्न ओह फेरि मेरो लागि पढिदिएको हो सरी सरी सरी होइन मेरै लागि हो मेरो लागि हो पठाको। आ, के हो नि पठाएको मलाई के थाहा त कसले थाहा हुन्छ था। त सरप्राइज हो के हजुरलाई लिएपछि थाहा हुन्छ अरे नेपाल आइपुगेपछि त्यो कुरियरको मान्छेले हजुरको नम्बरमा फोन गर्छ अरे अनि हजुरले बाहिर कलेजतिरै बोलाइलिनु है घरमा नबनाउनु यस्ता कुरा त सबै कन्ठ है मलाई नर्भस सिस्टम पनि सबै आउँछ के सेन्ट्रल नर्भस सिस्टम इज द कन्ट्रोलिङ सेन्टर अफ आवर बडी इट कन्सिस्ट अफ ब्रेन एन्ड एन्ड स्पाइनल कर्ड द ब्रेन इज फर्दर डिभाइडेड इन्टु सेरोग्रम भयो भयो भयो भयो मलाई थाहा छ नि हजुरलाई केले खुसी बनाउँछ भनेर युआर सो रङ घोकेर म कहिले खुसी हुन्न अनि के गरेर खुसी होइस त बुझेर पढ भने होइन हुन त हो नि अब अहिले मसित बुझेर पर्ने टाइम छैन कि दिदी अब एघार बाह्र चाहिँ बुझेर पढ्छु नि ल त्यसोकै गर त्यसो नभन्छु न के गफ्तेरो भयो है गफ्तेरो भयो दिदी हजुरलाई यसपालि भ्यालेन्टाइन डेमा कसैले प्रपोज गर्ने अरे के हाँसिसक्यो तिम्रो क्वेसन सुनेर ल हजुरलाई मनपर्नेले ल भयो हजुरको क्रसले के ए त्यो अस्तिको हजुरको त्यो कम्पिटिटरले के गरिसिन्थ्यो हजुर भन्छ न के गरिसिन्थ्यो के यास भनेपछिन्थ्यो ह्या थाहा छैन त्यहाँसम्म कसले सोचाहाल्छ र लाइक मात्र पो गरेको त अब लाइक गरेपछि त ल पर्ने हो नि भन्छ होइन के गरिसिन्थ्यो थाहा छैन के साच्ची? ए हजुरले फेसबुकमा फोटो देखाउने भन्छ नि देखाइसिया छैन लगाइसो फोन देखाइसु त अहिले नै ना। नयाँ अहिले यति सक्छु अनि त्यस भए सुत्ने बेला है त ल को फेरि दिनेश मामा दिनेश दिनेश छ उठाउँ उठाउँ त मलाई के सोधेर आज हजुर नि बोल्छु ल अस्तिदेखि बोल्न खोजिसिया छ क्या हजुरसँग म बोल्दिनँ है सारा बोल्छौ न के दिन यू विल नो हाउ स्विट इज नै म अहिले बोल्दिनँ तिमी ब त्यसो भए म उत्तर रुममा जान्छु ल किन नि यहीँ बसेर बोले भइहाल्यो नि अब हजुर काम गरिसो न डिस्टर्ब हुन्छ कि के को डिस्टर्ब हुने होला हेलो बर्शा, बर्शा, तो के लौ न किन आतिएको आवाज यसरी अकस्मात वर्षालाई किन बोलाएको होला मलाई त डर पो लाग्न थालिसक्यो अर्को एपिसोड कहिले आउला जस्तो भइसक्यो तपाईँलाई पनि यस्तै भएको हो आवाज किन डराएको रहेछ अर्को हप्ता सुन्न नबोल्नुहोस् है मलाई त आजको भाग मन पर्यो तपाईँलाई कस्तो लाग्यो आजको भागमा अभिनय गर्ने कलाकारहरू आर्य न्यौपाने सुभाष सुवेदी दुर्गा कार्की अतुल भट्टराई लगायत नाटक लेखिका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढा थोकी र सहकर्मी अश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि छुट्टिन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाट सुन्न नबिर्सिनुहोला बाई बाई